अहिल दिशो को एक बजे अहिल दिवसों को एक बजे मनोरंजन का सुनो हजरा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 उच्च स्तरीय राजनैतिक समिति क्षेत्र निर्धारण का विषय में छलफल कर बस्ने बैठक में क्षेत्र निर्धारण में देखे संवैधानिक रनूनी जटिलता दलच का विषय में छलफल प्रणा आयोगले कानूनी जटिलता हटाइदिन दलहरूसँग आग्रह गरेपछि बैठक बस्न लागेको हो बैठक लागे साँझ बस्ने नेताहरूले बताएका छन् यसअघि दुई सय बढी क्षेत्र बढाउन नपाइने भने पनि बढाउनुपर्ने अवस्था आएकाले त्यसमा छलफल हुनेछ साथै आजको बैठकमा निर्वाचनको विपक्षमा रहेका दलहरूलाई वार्ताको लागि औपचारिक पत्र पठाइसकेकोले उक्त दलहरूसँग गरिने वार्ता तथा निर्वाचनको तयारी लगायतका विषयमा पनि छलफल हुने नेताहरूले बताएका छन् मन्त्री परिषदको नियमित बैठक आज बस्दैछ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय बस्ने बैठकमा चुनावको तयारी र सुरक्षा योजनाको विषयमा छलफल हुनेछ चुनावका लागि अहिलेसम्म गरेको कामको समीक्षासहित बाँकी कामका विषयमा छलफल हुनेछ बैठकमा मन्त्रालय गते छलफल भए पनि चुनावका विषयलाई प्राथमिकता दिने मन्त्री परिषदको जनाएको छ गृह मन्त्रालयले तयार पारेको सुरक्षा योजना सचिव र राजदूतको नियुक्तिका विषयमा पनि छलफल हुन सक्ने मन्त्री अध्यक्ष खिल राज सचिवालयले जनाएको छ साथै विभिन्न मन्त्रालयका मन्त्रालयगत एजेन्डाका विषयमा पनि छलफल हुनेछ उच्च स्तरीय राजनैतिक समितिसँग गरिने वार्ताको औपचारिक धारणा तयार पार्न नेकपा माओवादीले आन्तरिक छलफल गर्ने भएको छ उच्च स्तरीय समितिले वार्ताको लागि पठाएको औपचारिक पत्रको बारेमा छलफल गरी आफ्नो धारणा सार्वजनिक गर्ने माओवादीले जनाएको छ पहिलो चढमा दिउँसो पार्टीभित्र छलफल गरेपछि आज मोर्चामा रहेका अन्य दलहरूसँग छलफल गर्ने माओवादीले जनाएको छ पत्रको बारेमा पार्टीले आधिकारिक धारणा बनाउने र आज मोर्चामा रहेका अन्य दलहरूसँग छलफल गर्ने तयारीमा माओवादी रहेको प्रवक्ता पम्फा भूषाले जानकारी एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाल प्रसन्नले बुधबार नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यलाई सम्बोधन गर्दै वार्ताका लागि पत्रचार गर्नुभएको थियो माओवादीले पनि वार्ताको लागि अध्यक्ष वैद्यको नेतृत्वमा पाँच सदस्यीय वार्ता टोली बनाएको छ वार्ता टोलीमा मोर्चामा रहेका दलका तर्फबाट पनि सहभागी गराउने तयारी माओवादीले गरेको छ नेल्सन मण्डलाको जन्मदिनलाई नेल्सन मण्डला अन्तर्राष्ट्रिय दिवसको रूपमा पनि मनाउने गरिएको छ भिक्टोरियाको अस्पतालमा उपचार गरिरहेका मण्डलाको जन्मदिनको अवसरमा उहाँको सम्मानमा दक्षिण अफ्रिका र विश्वका धेरै ठाउँमा विशेष कार्यक्रम आयोजना गरिएको छ जुन आठ तारिकमा फोक्सोको संक्रमणको कारण अस्पताल भर्ना गरेका मण्डलाको अवस्था स्थिर गम्भीर रहेको चिकित्सकहरूले बताएका छन् संयुक्त राष्ट्रसङ्घका महासचिव वानकी मुले मण्डेलालाई शुभकामना दिँदै मण्डलाको सार्वजनिक सेवामा सडसठी वर्ष योगदानको कदर गर्दै कम्तीमा पनि सडसठी मेडेट समुदायको सेवामा खर्च गर्न अपील गर्नुभएको छ यो नै मानवताको उच्चतम मूल्यको प्रत्येक असाधारण व्यक्तित्वप्रति स्वच्चा श्रद्धा हुने वानको भनाइ छ दक्षिण अफ्रिका पूर्व राष्ट्रपति तथा रंगभेद विरोधी नेताको देशका लागि सडसठी वर्षको योगदानलाई स्मरण गर्दै दक्षिण अफ्रिकी स्वयंसेवकहरूले विद्यालय र अनाथालयहरूको मर्मत अस्पतालको सरसफाई गरीलाई खाना वितरण जस्ता काममा सडसठी मिनट खर्च गर्ने तयारी गरेका छन् पाकिस्तान विरुद्धको दोस्रो गतिविसीय क्रिकेटमा वेस्ट इन्डिज सैतिस रले विजय भएको छ दुई सय तेत्तिस लक्ष्य पछ्याएको पाकिस्तान सडचालिस दशमलव पाँच ओभरमा एक सय पन्चानब्बे रन बनाउँदा अलआट भयो नासिर जमशेदले चौन्न र उमेर अकला अकमालले पचास रन बनाउनु बाहेक अरूले राम्रो प्रदर्शन गर्न नसक्दा पाकिस्तान हारबाट जोगिन सकेन वेस्ट इन्डिजका सुनिल नारायणले चार विकेट लिए पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले पुरै ओभर खेलेर आठ विकेट गुमाउँदै दुई सय बत्तीस रन बनाएको थियो टिमका लागि डाबिन राभूले सर्वाधिक चौन रनको योगदान गरी पाकिस्तानका सयद अफ्रिद र सहीद अजमरले समान दुई दुई विकेट वेस्ट इन्डिजको जितसँगै पाँच खेलको श्रृङ्खलामा एक एकको बराबरी भएको छ हौसद दिशो एक बजी को अर्पण खबर सको म समझना बिता नमस्कार